नमस्कार सडक दुर्घटनामा ज्यान गुमाएका शिक्षकका परिवारलाई क्षतिवृत्तिको माग गर्दै चितवनका शिक्षकहरू आन्दोलित चितवन र नवल प्राथीमा निजी विद्यालय आज बन्द चुनावको मिति घोषणाका लागि परामर्श थालेका मन्त्री परिषदका अध्यक्ष रेग्मीले आज एमाओवादीसँग गर्दै राजनैतिक समितिको नेतृत्व आजदेखि नाइजेरियाका तीन राज्यमा आपतकालीन अवस्थाको घोषणा इस्लामिक समूह बोकोहरले त्यहाँ हत्याको श्रृङ्खला बढाएको भन्दै आपतकालीन अवस्था घोषणा गर्नु परेको भनाई राई क्रिकेटमा आज कोलकाता पुणे तथा मुम्बई र राजस्थान भिड्दै चेन्नई फेरि शीर्ष स्थानमा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 समाचार वा विस्तारमा सडक दुर्घटनामा ज्यान गुमाएका शिक्षकका परिवारलाई क्षतिपूर्ति माग गर्दै चिदनमा शिक्षकहरूले आज बिहान करिब डेढ घण्टा यातायात बन्द गराएका छन् मंगलबार भरतपुर साथ कटर चौकमा बसको ठक्करबाट ज्यान गुमाएका नानगढको सिद्धार्थ बोर्डिङ स्कुलका शिक्षक लेखनाथ पाण्डेका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै संस्थागत विद्यालय सङ्गठन शिक्षक सङ्गठन इस्टुले यातायात बन्द गराएको हो बन्दलाई प्याप्सन अनि राज्य व्यव बीरेन्द्र क्याम्पस पनि समर्थन जनाएको छ यातायातमा प्रहरले गिरफ्तार समेत गरेको छ यसबमा सम्बन्धित गाडी सञ्चालकले वार्तामा व्यवस्था गरेको भन्दै आज एक दिनका लागि चितवन र नवलप्रासीमा संस्थागत विद्यालय बन्द गराएका छन् नानगढबाट जगतपुरतर्फ जाँदै गरेको नातिन ख नम्बरको बसले नबलप्रासी रामनगर सातका पाण्डे चढेको गएको थियो भईकी भरतपुर चालक नियन्त्रणमा रहेको चितवन प्रहरले जनाएको छ परामर्श थाल्नुभएका मन्त्री परिषदका अध्यक्षीकृत नेकपा माओवादीका शीर्ष नेताहरूसँग बालवाटारमा हुने निर्वाचनको मिति घोषणा लगायतका विषयमा छलफल हुने बुझिएको छ रेग्मीले हिजो नेकपा एमाले मधेसी मोर्चा र सना दलसँग चुनावको मिति र चुनावी वातावरण बनाउने विषयमा छलफल गर्नुभएको थियो यस्तै सोमबार नेपाली कङ्ग्रेससँग छलफल भएको थियो आन्दोलनरत दललाई कसरी चुनावमा सहभागी गराउने र चुनावको मिति कहिले घोषणा गर्ने भन्ने टुङ्गो लगाउन रेग्मी आफै दलहरूसँगको परामर्शमा लाग्नु भएको उहाँका प्रेस संयोजक राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो खिलराज <उन्टाँगा> <थे नुगी। उन्टाँगा> रेग्मी नेतृत्वको सरकारा सुझाव दिन गठित चार राजनैतिक दलको उच्च स्तरीय संयन्त्रको संयोजक आजदेखि फेरि दलका शीर्ष नेताले एक एक महिनामा पालैपालो संयन्त्रको नेतृत्व गर्ने सहमतिअनुसार जेठ महिनाभर एमाले एमाले अध्यक्ष झगनाथ खनाले संयन्त्रको नेतृत्व गर्नेछन् यसअघि चैत्र महिनामा ए माओवादी अध्यक्ष प्रचण्ड र वैशाख महिनामा नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले संयन्त्रको नेतृत्व गर्नुभएको थियो खनालपछि मधेसी मोर्चाका नेता विजय कुमार गग्छदारले संयन्त्रको नेतृत्व गर्नुहुनेछ संयन्त्रको कुनै कानुनी हविषियत नभए पनि व्यावहारिक रूपमा चार दलीय सुझावलाई रेग्मी नेतृत्वको सरकारले मान्दै आएको छ नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले कङ्ग्रेसको सिद्धान्त अपराजय हुँदाहुँदै पनि विगतको चुनावमा कङ्ग्रेस पराजय हुनु पर हुनुमा प्राविधिक त्रुटि रहेको बताउनु भएको छ कङ्ग्रेसको आजबाट सुरु भएको एक महिना चुनावी अभियानको पहिलो दिन कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीभित्रको प्राविधिक त्रुटि सच्याएर अगाडि बढे आगामी संविधान सभाको निर्वाचनमा कङ्ग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभयो कङ्ग्रेसभित्रको कमी कमजोरी सच्याउँदै नीतिगत परिवर्तन गरेर पार्टीलाई अगाडि बढाउनु पर्ने आवश्यकता पनि उहाँले आउँदै आउनुभयो मङ्सिरमा आगामी संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्दै उहाँले कथाचित मङ्सिरमा चुनाव नभए पनि चैत्रसमा चुनाव गर्न सकिने उहाँको भनाइ थियो लोकतान्त्रिक पद्धतिको विकल्प लोकतान्त्रिक पद्धति नै भएको र लोकतान्त्रिक पद्धतिका संस्थागत विकासका लागि चुनाव नै अपरिहार रहेको बताउनुभयो कार्यक्रममा पार्टी सभापति टेक प्रसाद गुरूङको सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रममा कंग्रेसका शुभेच्छुक तथा बुद्धिजीवीहरूले कंग्रेसलाई आगामी चुनावमा बलियो बनाउनका लागि आवश्यक रणनीतिहरूको बारेमा सुझाव दिएका थिए पर्यटन व्यवसाय नवराज दाहाल युरोपेली मुलुक इस्टोनियाका लागि अवैधानिक वाणिज्य दूत नियुक्त हुनुभएको छ दाहालले मङ्गलबार परराष्ट्र मन्त्रालयबाट नियुक्ति पत्र लिनुभएको हो पूर्ववर्ती बाबुराम भट्टराई नेतृत्वको सरकारका फालामा दाहालको एग्रीमा स्वीकृत भएको थियो पच्चिस वर्षदेखि पर्यटन व्यवसायमा सम्पन्न बयालिस वर्ष दाहाल काठमाडौँका स्थायी बासिन्दा हुनुहुन्छ दाहालले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नाकोत्तरसम्मको अध्ययन गर्नुभएको छ उहाँसँग ट्रेकिङ व्यवसायको छात्र संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको महासचिवका रूपमा काम गरेको अनुभव समेत छ दाहालले आफ्नो कार्यकालमा नेपाल र इस्टोनियाबीच कुटनीतिक सम्बन्ध विस्तारका लागि काम गर्ने बताउनु भएको छ सशस्त्र प्रहरीको गोली लागेर झापामा मङ्गलबार एकजनाको ज्यान गएको छ लखनपुरको सशस्त्र प्रहरीको पाथिबरा गणमा गरिएको फायरिङका क्रममा गोली लागेर रतुवामाई वृक्षारोपण आयोजनामा कार्यरत वनरक्षक सुरेश राईको ज्यान गएको हो मङ्गलबार दिउँसो गोली लागेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरमा ज्यान गएको हो गढले टेस्ट फायरिङका क्रममा राईलाई गोली लागेको जनाएको छ स्थानीय बासिन्दाले सशस्त्र प्रहरी प्रदर्शन गरेका छन् प्रजनन प्रक्रियाका लागि आउने ग्रीष्मकालीन चराहरू नेपाल भित्रिएका छन् हिउँदमा उत्तरी क्षेत्रबाट जाडो छल्न आउने चरा फर्के लगतै भूमध्यरेखा आसपासको क्षेत्रबाट नेपालमा चरा भित्रिएका हुन् यी बेला झन्डै प्रजातिका चरा नेपाल आउने चराविद डाक्टर हेमसागर बराले जानकारी दिनुभयो प्रजन प्रक्रिया सजिलो हुने आहारको समस्या नहुने आफूसँग प्रतिस्पर्धी चरा कम हुने र वासस्थान पनि सुरक्षित हुने भएकाले आउँदो असोच महिनासम्म यी चरा यतै बस्ने गर्दछन् यसरी आउने मध्ये अन्तिम समयमा आउने जुरे कोइली प्रजातिको चोरा पनि नेपाल आइपुगेको बराले बताउनुभयो कोइलीका अरू प्रजातिले पनि अरू चराका गुणमा फुल पारिसकेका छन् कोइली प्रजातिको चराले अरूको गुडमा फुल पार्ने गर्छ भूमध्य रेखा आसपासको क्षेत्रमा दिन र रात लगभग बराबर हुने भएकाले यो समयमा दिन लामो हुने उत्तरी क्षेत्रमा चराहरू बसाइसर्ने गरेका छन् यदमा भने साइबिरियाबाट जाडो चल्नका लागि एक प्रजातिका चराहरू नेपाल आउने गरेका छन् अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ सशस्त्र द्वन्द्वबाट पीडित सेना र प्रहरले दल घोषणा गरेको प्रति तपाईँको विचार के छ ए अधिकार सुनिश्चित गर्न बे फाइफाइ मात्र र सी दल बढाउने काम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 पालो ट्राफिक खबरको यति बेला नारायण गठडा विघ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन ओिसी काठमाडौँ मुगलिन दमोली पोखरा नानगट परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् सौवन फोन शून्य पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस विदेशका समाचार नाइजेरियाका तीन राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ राष्ट्रपति गुडलको जनाथनले इस्लामिक समूह बोकु हरामले हत्याको श्रृंखला बढ़ाउन थालेको भन्दै आपतकालीन अवस्था घोषणा गर्नु भएको बीबीसीले जनाएको छ प्रति आक्रमण का लागी पनी राखने दस यहाँ बोकहरामकारी सेना बीचर्ष हजार भाग बड़ी को जान गई सोकहराम ने सरकार को बहिर्गमन रमिक राज्य स्थापना का विद्रोह करते आमे को, को फिलाडेलफिया डाक्टर गर्भपतन कराई अभियान आजीवन जेल सजा सुनाई एक महिला गर्भपतन कराई बच्चा को हत्या में डामिट गोस्नेललाई अदालतले आजीवन जेल सजाय सुनाएको हो उहाँले गर्भवती महिलाको सहमतिमा नै गर्भवतन गराएको दावी गर्दै आउनु भएको छ गर्भवतन गराउँदा बच्चा जिउँदै जन्म जन्मेको र पछि मारेको उहाँमाथि आरोप लागेको छ उहाँको मुद्दाका विषयमा आज पनि अदालतमा बस हुने जनाएको छ खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ प्राण सभा चार बजेपछि हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र पुणे वरियर्स बीच प्रतिस्पर्धा हुनेछ समान चौध खेल खेलेको कोलकत्ता सातौँ तथा पुणेपुछारमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्नेछन् समान चौध खेल खेल खेलेका खेलबाट बिस अंक जोडेको मुम्बई दोस्रो तथा नेट रउन्ड एटमा पछि पर्दै राजस्थान तेस्रो स्थानमा छ यसअघि गैराती भएको खेलमा चेन्नई सुपर किङ्सले दिल्ली डेयर डेबिल्सलाई तेत्तिस रनले हराएको छ जितसँगै फेरि एकपटकका चेन्नई शीर्ष स्थानमा पुगेको छ पहिले ब्याटिङ गरेको चेन्नईले दिल्लीलाई एक रनको विजय लक्ष्य पेश गर्यो लक्ष्य पक्षको दिल्ली निर्धारित बिस ओभरमा नौ विकेटको क्षतिमा मात्र एक रनमा समेटिन पुग्यो घोषणाका लागि परामर्श थालेका मन्त्री परिषदका अध्यक्ष रेग्मीले आज ए माओवादीसँग छलफल गर्ने राजनैतिक उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व नाइजेरियाका तीन राज्यमा आपतकालीन अवस्था इस्लामिक समूह बोकरामले श्रृङ्खला गर्नु परेको भना कोलकता र पुणे तथा मुम्बई र राजधान भिड्दै चेन्नई फेरि शीर्ष स्थानमा अवस्था अर्पण सबैका लागि सत्य